हाम्रो गुल्मी जिल्लाको अन्तर्गत सन्दर्भमा कुरा गर्दा चारवटा सहकारी अन्तर्गत युएस स्वरोजगारको रकम कर्जा रकम परिरहेको छ त्यसमध्ये मधुवन तथा ऋण सहकारी संस्थामा तिन करोड रकम निकासा भएको त्यसमध्ये पहिलो किस्तामा नब्बे लाख र दोस्रो किस्तामा न लाख गरी एक करोड अस्सी लाख रकम परिरहेको छ भने अमरदीप बौद्धिक सहकारी संस्थामा बिस लाख परेको भने त्यसमध्ये पहिलो किस्तामा छ लाख र अब दोस्रो किस्ताको छ लाख पनि खातामा हालिदिइसकेको छ भने जस्तो कृषि पङ्गारी सहकारी संस्थामा पच्चिस लाख रकम परेको त्यसमध्ये पहिलो किस्तामा तिस पर्सेन्ट लाख पचास हजार दोस्रो किस्तामा सात लाख पचास हजार खातामा हाल्ने क्रम जारी छ भने मैत्री बौद्ध सहकारी संस्था लिमिटेड तमगास गुलिङमा पहिलो किस्तामा पन्ध्र लाख र दोस्रो किस्तामा पन्ध्र लाख खातामा हाल्ने क्रम गरी तिस लाख आएको छ भने बाँकी लाख आउनु बाँकी छ पहिलो किस्ताको स्वरोजगार गराउने योजना छ हाम्रो गुलिङ जिल्लाको सन्दर्भमा कुरा गर्दा हाम्रो पहिलो किस्तामा हाम्रो मधुवन सहकारी संस्थामा नब्बेजनालाई स्वरोजगार बढाउने गरियो भने अमरदीप बौद्ध सहकारी संस्थामा एघारजना र जयस्तो कृषि प्राङ्गारी सहकारी संस्थामा सोह्रजना र मैत्री बौद्ध सरकारी संस्थामा पच्चिसजनालाई रोजगार बनाए स्वरोजगार कार्यक्रम अन्तर्गत ल्याइरहेको छ पहिलो किस्ता हामीहरूको विनियोजित रकम मध्ये हाम्रो तिनवटा सरकारी अन्तर्गत कुरा गर्दा मैत्री सरकारी संस्थामा कतिपय ऋणीहरूले हामीलाई पचास हजार पचहत्तर हजार रकमले हामीलाई केही पनि भएन हामीलाई त्यो रकम एक लाख अथवा दुई लाख पुऱ्याउनु पर्छ भन्ने उनीहरूको चाहना थियो र त्यसमध्ये मैले त अझै पचासजनालाई गराउने सोच बनाएको थिएँ तर सरकारीका ऋणीहरू सङ्घर्ष गर्दा चालिसजना जतिलाई स्वरोजगार बनाउने मैत्री सरकारी अन्तर्गत छ भने अमरदीप सरकारी संस्थामा पनि पहिलो किस्तामा पच्चिस हजारले केही पनि हुँदैन हामीहरूलाई थप रकम चाहिन्छ र यो व्यवसाय गर्नको लागि हामीलाई दुई लाखसम्म खर्च चाहिन्छ भन्ने किसिमले गर्दा बिसजना जतिलाई अमरदीपबाट रोजगार बनाउने चाहना छ भने कृषि पदङ्गारी संस्था जस्तो गुल्मीमा पनि सोह्रजनाले पहिलो किस्तामा स्वरोजगार बन्यो भने अब पनि हामीलाई थप रकम चाहिन्छ भन्ने कारणले गर्दा त्यहाँ पनि बिस पच्चिसजना जतिलाई स्वरोजगार बनाउने हाम्रो कार्यक्रम छ जस्तो तपाईँको यो जुन कार्यक्रम किनभने विगतमा जुन बाबुराम भट्टराई अर्थमन्त्री छँदा प्रचण्ड सरकारमा रहँदाको कुरा होइन हजुर त्यति बेला त सारलाई चाहिँ नि यो स्वरोजगार भनेर चाहिँ बयाचुने फर्म भर्ने कामहरू भयो दुनियाँले पैसा खर्च गरे सास्ती भोगे होइन अहिले सीमित फेरि सहकारीमा गएर त्यो कार्यक्रमहरू परिरहेछ र सीमित कार्य क्षेत्र भयो भने त यी आम गुल्मीले त्यो कार्यक्रमबाट प्रभावित त हुने भएन नि होइन यसमा हाम्रो कुरा के छ भने हाम्रो नेपाल सरकार बाबुराम अर्थमन्त्री हुँदाको स्थिति र अहिलेको स्थितिमा फरक भइसक्यो र देशको राजनीतिक स्थितिले गर्दा हाम्रो जुन बाबुराम प्रधानमन्त्री र अर्थमन्त्री वर्षमान पुनः अर्थमन्त्री भइसकेपछि दुई साल फागुन अठाइस गतिको निर्णय नम्बर तिन अनुसार जिल्लाभरि जिल्ला अनुगमन जिल्ला समिति गठन गरेर देशैभरि सहकारी मार्फत ऋण दिने व्यवस्था गरियो त्यसमध्ये हाम्रो गुल्मी जिल्लाको सन्दर्भमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुईवटा सहकारीले आवेदन दिनुपर्ने भन्ने थियो त्यसमध्ये हाम्रो गुल्मी जिल्लाको सन्दर्भमा क्षेत्र नम्बर दुईबाट दुईवटा सहकारी र क्षेत्र नम्बर दुई एकबाट एकवटा र दुईबाट तिनवटा सहकारीले आवेदन दिएको थिए त्यसमध्ये चन्द्रकोट सहकारी संस्था लिमिटेड शान्तिपुर गुल्मीले यस ऋण मध्ये रकम परेको र त्यो रकम सञ्चालक समिति बसेर पुनः फिर्ता गरेको र गुल्मीको अलिथुङमा रहेको एउटा सहकारी संस्थाले रकम समयमा किस्ता त्यो ठाउँमा उपस्थित हुन कारणले गर्दा त्यो सरकारलाई दिन सकिएन भने पल्लीकोटमा रहेको सहकारी संस्थाको पनि त्यस्तै स्थितिले गरेर दिन सकिएन भने हाम्रो गुल्मी जिल्लामा रहेका अरू सहकारी मार्फत सबै बेरोजगारी युवालाई रोजगार दिने सोच बनाएका थियौँ तर हाम्रा गुल्मी जिल्लामा रहेका राष्ट्रिय वाणिज्य ब्याङ्क कृषि विकास ब्याङ्कले लगानी गर्नलाई लडाएको स्थितिले गर्दा हामी सबै बेरोजगारी युवाहरूलाई रोजगार दिन सकेका छैनौँ भोलिका दिनमा के सरकारले भरिरहेको थियौँ कि सबैलाई रोजगारी दिन सक्ला हामीहरू भोलिका दिनमा जुन उद्योग वाणिश्य अन्तर्गत रहेर जुन विभिन्न वृढीहरूले फर्म भरे त्यस अन्तर्गत हामीहरू सबैलाई सोच जस्तो दिन सकेका छैनौँ अबका दिनमा यदि नेपाल सरकारबाट युवा तथा साना व्यवसाय स्वरोजगारबाट सहकारी आवेदन गरेँ भने मैले उनासी गाविसमै यो कार्यक्रम लैजाने जमरको साथ लाग्नेछु सुन सहकारी त भनियो प्रायः घरै सहकारीहरू राजनैतिक दलसँग अलिकति नजिक भएर काम गर्ने मान्छेहरू बढी छन् त्यसले गर्दा सर्वसाधारण युवाले चाहिँ रोजगार नपाएर सहकारीमा जुन दलका मान्छेहरूको प्रभाव छ त्यही दलका मान्छेहरूले मात्र रोजगार यस सन्दर्भमा हाम्रो गुल्मीको मधुबन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा म जिल्ला अनुगमन समितिको समसेवक अथवा नियुक्त नहुनु अगाडि भइसकेको कार्यक्रम हो र त्यसपछि रहेका हाम्रा तिनवटा सरकारी संस्था अन्तर्गत मैले कुनै पनि राजनीतिक दल र रा। त्यहाँका भातीय सङ्गठनहरूलाई यो ऋण दिने प्रक्रियामा कुनै पनि हालतमा नदिने भनेर जिल्ला संयोजन अनुगमन समितिका संयोजक दुर्व प्रसाद पाण्डेको उपस्थितिमा मैले सबै तिनवटा सरकारीलाई अरियन्टेसन कलचमा त्यो गर्नुहुन्छ भने त्यसप्रति म कुनै पनि हालतमा ऋण गर्ने प्रक्रियामा छैन भन्ने कुरा गर्दै गरेर त्यस्तो भयो जस्तो मलाई लाग्छ तपाईँलाई लाग्दैन तर हामी जो जसलाई बाँडिएको छ ती विशेष गरेर जुन जुन पार्टीका कार्यकर्ता हुनुहुन्छ ती हामीले मोटामोटी चिन्छौँ त्यस्तो आगामी दिनमा तपाईँहरूले यो हटाउनुहुन्छ कि हटाउनुहुन्न सर्वसाधारणले पाउने कि नपाउने यसमा हाम्रो प्राथमिकता भनेको दलित जनजाति अपाङ्ग र दण्ड पीडित र गरिब व्यक्तिहरूलाई र सर्वसाधारण व्यक्तिहरूलाई हाम्रो फर्स्ट भनेको मिनीहरूले बेरोजगार युवाहरूलाई रोजगार दिने सोच बनाएका छौँ कार्यक्षेत्र भएका बेरोजगार युवाहरूले सम्पर्क राखे पनि ऋण पाउन सक्नेछन् हस् धन्यवाद धन्यवाद